स्थानीय तहको पुनर्संरचनाबारे मापदण्ड खोज्नुपर्ने राजनीतिक सहमति खोज्नुपर्ने सत्तारूढ दलको निष्कर्ष सरकारले विदेशी नै कामदारसँग उठाएको रकम दुरुपयोगको आशंका अस्थायी मतदाताले अब मतदान गर्न नपाउने थ्रेस होल्ड बढाउन ठुला दलको दबाव नेभी संघको एघारौँ महाधिवेशनको प्रतिनिधि विवाद समाधान इराकमा एक अस्पतालको प्रसुति वार्डमा आग लागि एघार नवजात शिशुको मृत्यु अमेरिका र चीनबीचको विवादले उत्तर कोरिया निन्दाबाट जोगियो र अमेरिकी पौडीबाज माइकलले ओलम्पिकमा कीर्तिमानी पदक सङ्ख्या 21 पुर्याए प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा इन्टरनेटमा रेडियो युनिटी डट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म तपेन्द्र विष्ट अब सत्तारूढ़ दलहरूले स्थानीय तहको पुनर्संरचनाको मापदण्डको विषयमा राजनैतिक तहमा छलफल गर्नुपर्ने निष्कर्षमा पुगेका छन् गाउँपालिका नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको प्रारम्भिक बारे, का बारे जानकारी लिएपछि सत्तारूढ़ दलका नेताहरू पुन संरचनाको मापदण्डको विषय राजनैतिक तहमा छलफल गर्नुपर्ने निष्कर्षमा पुगेका हुन् आयोगका पदाधिकारीले आज प्रधानमन्त्री कार्यालय पुगेर सत्तारूढ़ दलका नेताहरूलाई आयोगले अहिलेसम्म गरेका कामबारे जानकारी गराएका छन् उनीहरूले आयोगले स्थानीय तहको संख्या पाँच भन्दा धेरै नहुने आधार प्रधानमन्त्री प्रचण्डले साउन महिनाभित्रै राजनीतिक तहमा समझदारी कायम गरेर आयोगलाई थप निर्देशन दिने बताउनु भएको छ आयोगका अध्यक्ष बलानन्द पौडेलले आयोगले भौगोलिक क्षेत्र अनुसारको जनसंख्याको वितरण क्षेत्रफल जिल्लाको प्रकृति लगायतका पाँचवटा मापदण्डलाई आधार मानेर बढीमा पाँच स्थानीय तहको प्रस्ताव गरेका छन् प्रस्तुति पछि सत्तारूढ़ दलका कतिपय नेताले स्थानीय तहको संख्या 565 सय पैसठी भन्दा बढ़ी नबनाउने आयोगको प्रस्तावित अव्यावहारिक भएको बताएका थिए उनीहरूले आयोगले काम सकेपछि विवाद गर्नुभन्दा अहिले नै सच्याएर जाने उपयुक्त हुने भन्दै त्यसका लागि पुनसंरचनाको आधारबारे राजनैतिक तहमा छलफल र सहमति आवश्यक रहेको बताउनु थियो सरकारले चैत एक गति गठन गरेको आयोगको म्यादो फाग्नु मशान्त रहनेछ व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चको पारदर्शितामाथि पश्चन उठाएको छ कोषमा अनियमितताको आशंका गर्दै समितिले छानबिनका लागि पाँच सदस्यीय उपसमिति समेत गठन गरेको छ समितिको आज सिंहदरबारमा बसेको बैठकले वैदेशिक रोजगार प्रवर्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेसको छलफलपछि कोषको खर्चको पारदर्शिता स्थानबिनका लागि उपसमिति गठन गरेको हो उपसमितिमा पुष्कर आचार्य विनोद श्रेष्ठ अशोक कुमार मण्डल राधा तिमिल सिन्हा र दुर्गा पौडेल सदस्य रहेका छन् उपसमितिलाई वैदेशिक रोजगार प्रवर्धन बोर्डको संरचना सुधारका विषयमा सुझाव दिने जिम्मेवारी पनि तोकिएको छ जाने कामदारले बुझाउने जनै एक हजार रुपियाँ म्यान पावर कम्पनीले इजाजत पत्र लिँदा धरौटी बापत बुझाएको रकमबाट प्राप्त हुने ब्याज इजाजत पत्र दस्तूर र सोको नवीकरण दस्तुर, दस्तुर तालिम प्रदायक संस्थाको अनुमति र नवीकरण दस्तूर जम्मा हुने गरेको छ कोषमा गत आर्थिक वर्षमा मात्र साठी करोड़ छब्बीस लाख अस्सी हजार रुपियाँ जम्मा भएको थियो त्यसमा बैंकबाट प्राप्त हुने ब्याज जोडिएको छैन निर्वाचन आयोगले प्रदेशसभाको निर्वाचनमा अस्थायी मतदाताले मतदान गर्न नपाउने विधेयक मस्यौदा गरेको छ प्रतिनिधि सभा निर्वाचनमा भने आयोगले अस्थायी मतदाताले पनि मतदान गर्न पाउने प्रावधानको मस्यौदा गरेको छ आयोगले प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरेको प्रस्तावित विधेयकमा सो गर्दै कुनै निर्वाचन क्षेत्रको कुनै गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम दर्ता भएको मतदाताले सोही गाउँपालिका वा नगरपालिकाको सोही वडा मात्र मतदान गर्न पाउने व्यवस्था गरेको छ आयोगद्वारा विधेयकमाथि राजनैतिक दल को सुझाव लिन बुधबार राजनीति राजधानीमा आयोजित छलफलमा कुनै पनि राजनीतिक दलले सो प्रावधानमाथि कुनै सुझाव र टिप्पणी गरेका थिएनन् सो विधेयकका अधिकांश प्रावधान प्रतिनिधि सभाको निर्वाचनको लागि तयार पारिको प्रस्तावित मस्यौदाका बुदा जस्तै रहेका थिए छलफलमा सहभागी ठूला राजनैतिक दलका नेताहरूले प्रतिनिधि सभा र प्रदेशसभाका लागि एउटै थ्रेस होल्ड नराख्न आयोगलाई सुझाव दिएका थिए तर प्रतिनिधि सभा तथा प्रदेश सभाका दुवै थ्रेस होल्ड नराख्न साना दलले आयोगलाई सुझाव दिएका थिए कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्य प्रसाद यादवले आगामी निर्वाचनमा मतदान स्थलमा नै मतगणना गर्ने व्यवस्था गर्न र प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा एउटै मतपत्रको व्यवस्था गर्ने सोच आयोगले बताएको जानकारी दिनुभयो नेपाल विद्यार्थी संघ नेवी संघको एघारौं महाधिवेशनको प्रतिनिधि विवाद समाधान भएको छ विवाद समाधान भएपछि बिहिबार बन्द सत्र हुने कांग्रेसले जनाएको छ विवाद समाधानका लागि पार्टीले गठन गरेको निर्देशक समितिका संयोजक प्रकाश चरण महतले पत्रकार सम्मेलन गरी एघार जिल्लामा प्रतिनिधि छनौट बारे रहेको विवाद समाधान भएको भन्दै बिहिबार बन्द सत्र शुरू हुने दावी गर्नुभयो विवादका कारण मंगलबार सोम बाह्र हुने भनिएको बन्द सत्र स्थगित भएको थियो प्रतिनिधि विवाद मिलेपछि आमरण अनसनमा बसेका नेभी संघका नेता गणेश सापकोटा र रत्नहरि ढुङ्गेले अनसन तोड्नु भएको छ पार्टी सभापति शेरबहादुर देवालले ओम अस्पताल पुगेर अनसन टोड़ाउनु भएको हो विवादित जिल्लाबाट सहमतिको आधारमा महाधिवेशन प्रतिनिधि सुनिश्चित गर्ने र महाधिवेशन सकिएको महिना भित्र विवादित जिल्ला तथा क्याम्पसको अधिवेशन गर्ने सहमति भएपछि अनसन टोड़िएको हो बिहीबार बन्द सत्र गरेर बिहिबार नै मतदाताको नामावली सार्वजनिक गर्ने उम्मेद्वारी दर्ता गर्ने र शुक्रबार मतदान गर्ने तयारी हुनेछ सम्मत तरिकाले महाधिवेशन हुनुपर्ने माग गर्दै आन्दोलन थालेका निवि संघका नेताहरूले आज काँग्रेस सभापति शेरबहादुर देव कृष्ण प्रसाद सिटौला लगायतका नेताहरूले जुस पिलाएर अनसन टोडाएका हुन् महाधिवेशन प्रतिनिधि र जिल्ला नेतृत्व भागभण्डाको आधारमा छनौट गरिएको भन्दै गणेश चापकोटा र रत्नहरी ढुंगेलामरण अनसनमा बसेका थिए उनीहरूको अवस्था नाजुक भएपछि अस्पतालमा भर्ना गरिएको थियो काँग्रेस केन्द्रीय कार्यालय सानिपामा यसअघि रिली अनसन बस्दै आए आएकाहरूले गत शनिबार दिउँसोदेखि आमरण अनसन थालेका थिए प्रतिनिधि विवाद मिलेपछि उनीहरूले अनसन टोडेका नेभी नेता कुन्दन काफले जानकारी दिनुभयो नेतृत्व विवाद भएका जिल्लाहरूमा छानबिन गर्ने र आवश्यक देखिए खाली गर्ने सहमति भएको थियो नेभी संघको चौसठी जिल्लामध्ये एघार जिल्लामा विवादका कारण नेतृत्व चयन गरिएको छैन नेतृत्व चयन भइसकेका थप तेह्र जिल्लामा पनि विवाद रहेको छ इराकको राजधानी बगदाद स्थित यारू मूर्ख अस्पतालमा भएको आग लागिमा परी कम्तीमा एघार नवजा शिशुको मृत्यु भएको छ स्थानीय समयअनुसार मंगलबार अबेर राति शहरको सम... पश्चिममा रहेको अस्पतालको परसुदी वार्डमा आगो सल्किएको इराकी स्वास्थ्य मन्त्रालयले जानकारी दिनुभएको छ आगोले पोलेर धुवामा अरू निस्सासिएर उन्नाइसजना बिरामी परेका छन् सो वार्डमा रहेका सातजना शिशु र उनातिस जना महिलालाई अर्को अस्पतालमा सारिएको त्यहाँका अधिकारीहरूले जनाएको छ विद्युत सर्ट भए आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ संयुक्त राष्ट्र संघ ब्यालेस्टिक मिसाइल परीक्षण गरेकोमा उत्तर कोरियाको निन्दा गर्न असक्षम भएको छ उत्तर कोरियाले गएको बुधबार जापानको जल पुग्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो त्यसको निन्दा गर्न बसेको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकमा सहमति नजुटेपछि राष्ट्रसंघले घटनाको निन्दा नगरेको समाचार संस्था सुरक्षा परिषदका पन्ध्र सदस्य राष्ट्रको बैठकमा उत्तर कोरियाको मिसाइल परीक्षणको विषयलाई लिएर निन्दा गर्न अमेरिकाले प्रस्ताव गरेको ड्राफ्टमा सहमति जुड्न नसकेको हो चीनले अमेरिकाको प्रस्ताव अस्वीकार गरेको रोयटर्सले उल्लेख गरेको छ चीनले उत्तर कोरियाको निन्दासँगै सबै सम्बन्धित पक्षले एकअर्खालाई उक्साउने गतिविधि गर्न नहुने कुरा उल्लेख गर्न भनेको थियो तर त्यसमा अमेरिकासहितका सदस्य राष्ट्र सहमत भएनन् अमेरिकाले गएको महिना दक्षिण कोरियासँग मिलेर कोरिया प्रायद्वीपमा टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स टिएचएडी प्रणाली तैनात गर्ने निर्णय गरेको थियो अमेरिकाको यो निर्णयले कोरिया प्रायद्वीपमा तनाव थप बढाएको चीनको भनाइरहेको छ यही विवादका का कारण राष्ट्रसँग उत्तर कोरियाको पछिल्लो ब्यालिस्टिक मिसाइल परीक्षणको निन्दा गर्न असफल भएको हो अब एउटा खेल खबर अमेरिकी पौडीबाज माइकल फ्लेप्सले ओलम्पिकमा आफ्नो कीर्तिमानी पदक संख्यालाई 21 पुर्याएका छन् रियो ओलम्पिक अन्तर्गत बुधबार बिहान भएको पुरूष दुई सय मिटर बटरफ्लाइ र चार गुणा दुई मिटर रिलेमा फ्लेप्सले स्वर्ण पदक जितेका हुन् चार वर्ष अघि सम्पन्न लन्डन ओलम्पिकमा दुई मिटर बटरफ्लाइमा दक्षिण अफ्रिकाका पौडीबाज सार्डले क्लोससँग हारेका फ्लेप्सले यसपटक तीनै खेलाडीलाई हराएर उपाधि जितेका हुन् ओलम्पिकको इतिहासमै सर्वाधिक स्वर्ण पदक जितेका खेलाडी प्लेक्सले सोही प्रतिस्पर्धीसँग अब सय मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गर्नेछन् यो सँगै राति दश बजेको युनिटी खबर सकिने लागेको छ जाँदा जाँदै प्रमुख समाचार शीर्षकहरू पुन एकपटक स्थानीय तह पुनर्संरचनाको मापदण्डबारे राजनीतिक सहमति खोज्नुपर्ने सत्तारूढ दलको निष्कर्ष सरकारले विदेशी नै कामदारसँग उठाएको रकम दुरुपयोगको आशंका स्थानीय मतदाताले अब मतदान गर्न नपाउने थ्रेस होल्ड बढाउन ठूला नेभी संघको एघारौँ महाधिवेशनको प्रतिनिधि विवाद समाधान इराकमा एक अस्पतालको प्रशुति वार्डमा आग लागि एघार नवजात शिशुको मृत्यु अमेरिका र चीनबीचको विवादले उत्तर कोरिया निन्दाबाट जोगियो र अमेरिकी पौडीबाजा माइकलले ओलम्पिकमा कीर्तिमानी पदक सङ्ख्या 21 पुर्याए हवस् त समाचार शरण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी वीरेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी डट कम डट एनपीबाट पढ्न सक्नुहुनेछ सायकु बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ योसँगै आजका लागि हाम्रा सम्पूर्ण समाचार बुलेटिनको समय सकिएको छ हाम्रो भेट भोलि बिहान सात बजे हुने आजलाई समाचार कक्षका सम्पूर्णसँगै म पनि बिदा हुन्छु नमस्कार